उक्त मानिस र उनकी श्रीमती रोजीसँग बिदावारी भई जुजुमान सवागृहतर्फ जान अगाडि बढे सवागृह शहरको बीचमा पर्थ्यो जुजुमानले छोटो बाटो भएर सवागृह जाने विचार बनाए अगाडि बढ्दै जाँदा बाटोमा थोत्रा बाकसहरू र कागजका टुक्राहरू जताततै फालिएको उनले देखे उनी त्यही अध्ययारो गल्लीबाट अगाडि हिँड्दै गए अचानक जुजुमानको घाँटीमा कसैले च्याप्प समात्यो र पेस्तोलको टुप्पोले उनको शरीरमा घोच्यो तिमी मलाई या त तिम्रो बिगत देऊ या भविष्य जुजुमानले ती मान्छेको कुरै बुझेन डरले हल्लिँदै तर्सदै उनले सोधे तपाईँले के भन्नु खोज्नुभएको हो मैले बुझिन त्यो चोरले अझ बेसरी पेस्तोललाई जुजुमानको शरीरमा घोज्दै भन्यो तिमीले मैले भनेको सुनेनौ तिम्रो रूपैयाँ देऊ या तिम्रो जीवन यसपछि त जुजुमानलाई अरू केही कुरा बुझाउनै परेन उनले बडो मेहनत गरेर कमाएको पैसा निकाल्नलाई बिस्तारै आफ्नो खत्तीमा हात खुसारे मसँग भएको पैसा यति नै हो तर यसको आधी पैसा मैले कर तिर्नको लागि राखेको हो बझै रोजीले दिएको रोटीको टुक्रालाई राम्रोसँग लुकाएर जुजुमानले अनुरोध गरे कृपया मलाई आधा पैसा फिर्ता दिनुस् न त्यति नै खेर जुजुमानले देखे त्यो लुटेर मैला पो ती महिला चोरले अलिक कम बलले जुजुमानलाई समातिन् नकाबले छोपेको चोरको अनुहार त्यति राम्ररी देख्न सकेन उनले अलिक कम तर कड़ाआवाजमा दिने हाँस्दै भनिन् तिमीले यो रुपैयाँ त सबै मलाई दिएको नै राम्रो कर सङ्कलकहरूलाई भन्दा ती महिलाको सिपालु र छरितो हातमा आफूले कमाएको सबै पैसा राख्दै सुधे तपाईँलाई नै पैसा दिनु किन राम्रो चोरले एउटा छालाको ब्यागमा जुजुमानले दिएका सबै नोटहरू कोच्दै कमरमा बाँध्दै भनिन् तिमीले मलाई पैसा दियो अब तिमी जिउँदै रहन्छौ तर तिमी नमरुन्जेल कर सङ्कलनकर्ताहरूले तिम्रो पैसा तिमीसँग लिई नै रहन्छ तिमीले पहिले उत्पादन गरेको वस्तु तिम्रो भविष्य सबमा उनीहरूले नियन्त्रण राख्छ हामी सबै डाकाहरू मिलेर तिमीसँग लुटेको पैसाभन्दा पनि बढी त ती कर सङ्कलनकर्ताले तिम्रो आम्दानीबाट एक वर्षभित्र नै असुरी सक्छ जुजुमानलाई अचम्म लाग्यो के त्यो करबाट उठाएको पैसाले शासकहरूको परिषदले जनताकै का लागि काम गर्ने होइन ती चोरले ठाडो रूपमा भनिन् गर्ला केही मानिसहरू चाहिँ धनी हुन्छ होला कर तिर्नु राम्रो हो तर कर सङ्कलनकर्ताले तिमीलाई फकाएर यसबाट तिमीलाई हुने फाइदाबारे बताएर स्वेच्छिक रूपमा कर तिर्न लगाउनुपर्छ होइन त जुजुमानले उनको कुरामा विचार गर्न थाले हुनसक्छ फकाउँदाखेरि समय र मेहनत धेरै लाग्ने भएकोले त्यस्तो नगरिएको हो कि ती चोरले आस्तै भनिन् हो त्यो सत्य हो मेरो पनि यही समस्या हो हामी दुवैले समय र मेहनतलाई बन्दुकको भरमा संरक्षण गरिरहेका छौं एक हातले उनले जोजोमानका दुवै नाडीलाई एउटा मसिनो डोरीले बाँधिन् त्यसपछि उनलाई भुइँमा बसाइन् र उनको मुखमा उनकै पाकेट रुमाल कुचिदिन् फेरि उनी जुजुमानको छेउमा गएर बसिन् अनि झोलाबाट पैसा निकालेर गन्दै भनिन् तिमलाई थाहा छ राजनीति भनेको एउटा आत्मशुद्धिको काम हो धेरै जस्तो मान्छेले भन्छन् डाहा गर्नु झुटो बोल्नु चोर्नु मार्नु खराब काम हो भनेर यो सबैलाई थाहा छ तर यही काम सबै राजनीतिज्ञहरूले गरिरहेका हुन्छन् जुजुमानलाई उनको कुरा नपचेपछि अलिकति मुख बङ्ग्याए यो देखेर ती महिला चोर फेरि हाँसिन् तिमीलाई कराउन मन लाज जस्तो छ नि चिच्याउन मन लागे जस्तो छ नि जुजुमानले आफ्नो टाउको बेसरी हल्लाए र उनले एकदम पीडापूर्ण दृष्टिले चोरलाई हेरे ल ल ठिक छ उनले भनिन् तिमीले बिस्तारै कराएको आवाज एकचोटि सुनौ न तर धेरै ठुलो स्वरले कराउने होइन है उनले आफ्नो पेस्तोलको टुप्पोले जुजुमानको नाकमा घोज्दै भनिन् यदि ठुलो स्वरले करायो भने समस्यामा पर्लाउ फेरि जुजुमानको छेउमा गएर टुक्रुको बसिन। अनि उनको मुखमा कोचिदिएको रूमाललाई बिस्तारै तल छारिदिइन् जुजुमानले आफ्नो बंगारालाई चलाउँदै उनलाई चुनौती दिदे भने तर जे भने पनि चोर्नु गलत हो हुन सक्छ सबभन्दा ठूलो कुरा के हो भने हरेक काम ठूलो मात्रामा गर्नुपर्छ ताकि कसैले पनि यसलाई गलत भनेर साबित नगरोस् ठूलो मात्रामा चोर्नु चाहिँ कसरी सही हुन्छ त के त कम झुट बोल्नु खराब हुन्छ धेरै झुट बोलेमा कसैले थाहै पाउँदैन केटाकेटी छँदा हामीलाई झुट नबोल्नु राम्रो कुरा होइन भनेर सिकाइन्छ तर ठुला मानिसहरूले विभिन्न वाहनामा हामीलाई कति झुट बोलिरहेका हुन्छन् उनीहरूलाई कहिल्यै केही सजाय हुन्छ यसै गरी तिमीले सानो बेलामा चोरी गर्दाखेरि आमा बुवा दाई दिदीबाट सजाय पाएका छौ कि छैनौ हो ठुला मानिसहरूले जनताको करलाई कति धेरै चोर्छन् उनीहरूलाई सजाय भएको छ जुजुमानले पनि थपे किताबमा भएको यस्तै एउटा कथा त म पनि सम्झन सक्छु रबिनहुडको तर उ डाँको होइन ना नायक हो किनभने उसले धनीबाट लिएको सम्पत्ति गरिबहरूमा बाँड्थ्यो ती चोरले सोधिन् कस्तो खालको चोरी गर्थ्यो नि रबिनहुडले नटिङ्गम भन्ने सहरको एउटा मुख्य मान्छे हुन्छ उसको नाम शरीफ हो रबिनहुडले शरीफ र उनका साथीहरूलाई लुट्थ्यो ती शरीफ प्रिन्स जोनले सबै व्यक्तिहरूलाई कर लगाएर साह्रै गरिबीमा धकेले सबै खाले मानिसहरू धनी र गरिबबाट शक्ति खोसे अनि रबिनहुडले त्यस्तै गरेर लुटेको धन तिनै गरीबहरूलाई फिर्ता गरिदिए चोर हाँस्दै भनिन् त्यसो भए रबिनहुड डाका चाहिँ भएन है यसले मलाई एउटा विचार पनि आयो म सायद अब ललिताजीलाई भेट्न जान्छु भन्दै उनले तुरन्तै जुजुमानको मुखमा फेरि रुमाल कोचिदिन् अनि उनलाई बलियोसँग धकेलेर बाटोको तलतिर छरिन् र हराइन् जुजुमान निसाहारा भएर बसिरहे उनले केही समय अगाडि भेटेको प्रहरीलाई सम्झिए उनलाई लागिरहेको थियो त्यो प्रहरी त्यहाँ आइदिएको भयो हुन्थ्यो नि भनेर कहाँ गए होला ती प्रहरी भन्दै सम्झँदै बसे जुजुमान